बाटो जुनसुक पकसुक बाटो जुनसुक पकनसुक काम में टक्रीए हो केवल फैलो सुगन्ध जीवन को फूल भई फक्रीय हुनसुक फूल भई फक्रीय केवल फैलियो सुगन्ध जीवनको जुनसुकै फूल भई फक्रिए हुन्छ जीवन यसरी नै फूलजै फक्रिए हुन्छ यिनै सुलित मुक्त खरफबाट आजको बिम्ब प्रतिविम्बको उठान गरेका छौ कार्यक्रम बिम्ब प्रतिविम्ब सुन्न भनेर तम तयार हुनुभएका सम्पूर्ण मुक्त किला म रमेश पौडेल हार्दिक हार्दिक स्वागत गर्दछु सांगीतिक स्वागत अभिवादन गर्दछु माटो जुनसुकै पक्रिए हुन्छ जुनसुकै काममा टक्रिय हुन्छ केवल फैलियो सुगन्ध जीवनको जुनसुकै फुल भई फिए हुन्छ मुक्तकार दुर्गा प्रसाद पोखरेलजी मुक्तकीला हरफहरूमा यही भावना व्यक्त गर्नुभएको छ आज समयको कुरा साक्षीमा पारिरहेर निरन्तर कविता साधना मुक्तक साधना गरिराख्नुहुने दुर्गा प्रसाद पोखरेलजी संयोगले आज रेडियो नेपालको स्टुडियोमा टुप्लुक्क आइपुग्नु भएको छ दुर्गाजी मुक्तकीले स्वागत गर्छु धन्यवाद बाटो जुनसुकै पक्रिए हुन्छ जुनसुकै काममा टक्रिय हुन्छ केवल फैलियो सुगन्ध जीवनको जुनसुकै फुल भई फक्रिए हुन्छ जुनसुकै फुल झै फक्र हुन्छ होइन हो त्यसै गरी हुन्छ नि वास्तवमा हो त्यही हो जीवनमा आ... जीवन जे बने पनि वास्तवमा असल बन्न सकियो भने जुनसुकै फुल फुलेको रूपमा प्रसुनले जुन एउटा सुगन्ध दिन्छ पनि सुगन्ध दे होस् भन्ने अर्थ हो अनलाइनमा तपाईँलाई मैले पढिराखेको जिन्दगीमा पहिलो पटक भेट भएको छ त्यसमा पनि रेडियो नेपालको स्टुडियोमा भेट भएको छ मुक्त किलो भेट भएको छ मुक्तक त निकै बानकीला लेख्नुहुन्छ मुक्तकहरूतिरको सन्दर्भ आएपछि बनिहाल्छ अप्सर छोप्नु कत्ले माछा छोप्नु जस्तो है अप्सर छोप्नु कत्ले माछा छोप्नु जस्तो अप्सर छोप्नु चस्माले आँखा कोप्नु जस्तो कस्ता विचित्रका छन् मान्छेका अवसरहरू तिनलाई छोप्नु फलेको रुख काटेर रोप्नु जस्तो ते, यो। यस्तै हो त्यही हो एउटा अवसर आउँछ अर्को गुमिसकेको हुन्छ हामीसँग समय हुन्छ तर हामीसँग उमेर रहँदैन कति उमेर हुन्छ फेरि पैसा हुँदैन भने जस्तो अवसरहरू पनि त्यस्तै रहेछ अपर्च्युनिटी भन्ने कुरा पनि धेरै कुरा गुमाउनु पनि पर्ने यही कुरा प्राप्ति पनि हुने त्यस्तो खालको अनुभूति हुँदाखेरि मैले त्यो लेखेको थिएँ त्यो कार्यक्रम बिम्ब प्रतिविम्ब मुक्तक प्रधान कार्यक्रम हो निरन्तर पन्ध्र वर्ष यात्रामा छ यो अन्तरालमा धेरै मुक्तकिला मनहरूले आकार पनि लिइसक्नु भएको छ दुर्गा प्रसाद पोखरेल पारी बेलायतमा बस्नुहुन्छ होइन पदेसबाट घर देश आउँदाखेरि साहित्यिक कोशेली पनि ल्याउनु भएको छ कोशेलीको चर्चा हामी कार्यक्रम उद्घारमा गर्नेछौ उत्साहले जीवन जोड्नु पर्छ उत्साहले जीवन जोड्नु पर्छ संघर्षले जीवन गोड्नु पर्छ उत्कर्षले जीवन चुम्नलाई आलस्यले जीवन छोड्नु पर्छ निकै जागरिलो हुनुहुन्छ कि हो अल्छी बस्नु मन लाग्दैन जागरिलो भन्दा पनि अब तो तो पने पने, के भने अकर्मण्य बस्यो भने जीवनमा ख्याल लाग्छ भन्ने खालको मेरो चाहिँ त्यो पहिलेदेखि त्यस्तो खालको चाहिँ प्रेरणा परिवारबाट पनि अब समाजबाट पनि प्राप्त भएको हुनाले त्यो चाहिँ नि आलसी भएर बस्दाखेरि चाहिँ नि आफूलाई पनि फाइदा भएन समाजलाई केही कन्ट्रिब्युसन पनि गर्न सकिएन त्यो हिसाबले आलस्य नआएको राम्रो भन्ने लाग्छ हजुर मुक्तक त थुप्रै लेख्नु भयो है लेख्या छु आकार चाहिँ कविताको दिनुभएको छ कविताको कुरा चाहिँ हामी उद्घारमा गर्छौँ आज चाहिँ मुक्तकीले कुरा मात्रै गर्छौँ कार्यक्रम बिम्ब प्रतिविम्ब मुक्तक प्रदान कार्यक्रम भए पनि धुन सजाउँदाखेरि सबै घर देश परदेश बस्नुभएका सबै श्रोताहरूलाई चाहिँ बड़ी श्रवणीय हुँदो रहेछ यसो गर्दै आएको पनि पन्ध्र वर्ष लगभग बितिसकेको छ आज यहाँको मुक्तक भावना वरिपरिका धुनहरू पनि चुटुक्क चुटुक्क जोड़ाउला नि हुन् एकदम राम्रो मुक्तक सुन्दै जाऊ एउटा सुनाउँछु शब्दमाथि कल्पनाको अरोट चाहिन्छ जिन्दगीमा केही गर्ने अठोट चाहिन्छ के चले मनभित्र कतिखेर कुन्नी देवकोटा बुझ्न उनको चुरोट चाहिन्छ चा। देवकोटा बुझ्न उनको चुरोट चाहिन्छ महाकवि देवकोटालाई सम्झिनु भएको है हजुर महाकवि महाकवि देवकोटाको बारेमा कसरी बुझ्ने देवकोटालाई के भने देवकोटा भनेका बहु आयामिक व्यक्तित्व हुनुहुन्छ उहाँलाई बुझ्नलाई धेरै कुराहरू बुझ्नुपर्छ भन्ने कुरामा यो चाहिँ देवकोटालाई बुझ्न के के चाहिन्छ त भन्ने विषयमा फेरि मैले मुक्तहरू लेखाएको त्यो मध्येको एउटा मुक्तको यो देवकोटालाई सम्बोधन गर्नुभएको अरू पनि छ एटा अर्क भी हरा भरा चिंतना को वन चाह मन में मिठो करुणा को धन चाहले शकुंतला भेटी सके पची। देव कोटा तैले मुनादन चाह कोटा बुझ् मुना रा को चाह त्यो फुल हरे मलाई दि कसरी पछारी हे दिदी मैले तिमुना देखा मुनाको मुहार टिमुना पनि भन्ने थिएन बिचार पृथ्वीतिर न हेर मुना म पनि आउँछु आखामा आशु लिएर चिनो म भेट्न आउँछु प्रेमको हरा को तल मलि छ कसरी खायो आगोले दिदी कमलको शरी कसरी खायो निठुरी भाइ कमलको शरी कसरी खायो आगोले दिदी कमलको शरी कसरी खायो निठुरी भाइ कमलको शरी kaha pao timuna lai chati ma lagau gharane tin ko manaye deuna chati ma lagau meri amahe meri muna maya basne maya aba basne ama maya baste na maya ama baste na muna maya baste na ईश्वर तैले रचेर फेरि कसरी बिगारिस सृष्टिको फुल रचेर त्यस्तो कसरी लतास मुनामोदनको सन्दर्भ तपाईँले ल्याउनु भएको थियो महाकवि देवकोटाकै रचना जोडे मैले एकदम नारायण गोपालको सुमधुर गलामा जोडे भनेपछि बेलायती साहित्यिक अनुष्ठानहरू भइरहेको भाहिर छन् भइरहन्छन् हामीहरू फुर्सद हुनासाथ हामी चाहिँ के गर्छौँ भने साहित्यिक जमघटहरू गर्ने कार्यक्रमहरू गर्ने गरिहाल्छौँ अझ बढी बाहिर गएपछि अझ बड़ी, बड़ी चाहिँ भाषा संस्कृति आफ्नो देशप्रति जन्म घरको बढी माया हुँदो रहेछ त्यो चाहिँ नै बेलायतमा हुने हामी साहित्यकार जो साहित्य लेखन गर्छौँ अथवा साहित्यको सेवा गर्छौँ चिन्तन मननहरू गर्छौँ त्यो चाहिँ गरि नै रहन्छौँ कति भयो उता लाग्नु भएको आठ वर्ष पुरा भयो मेरो चाहिँ दौडिँदैछु हजुर मुक्त सुन्दै जाऊ एउटा यो स्वाभिमानको कुरा अब गर्छ बारम्बार त्यसमा मैले एउटा लेखेको थिएँ स्वाभिमान कुण्ठाको परिधान होइन स्वाभिमान कुण्ठाको परिधान होइन स्वाभिमान नचाहिँदो अभिमान होइन आफू हुनुको विशिष्ट छ गौरवानुभूति स्वाभिमान आत्मश्लागाको सम्मान होइन स्वाभिमान आत्मश्लागाको सम्मान होइन संस्कृत पृष्ठभूमिबाट हुनुहुन्छ होइन यहाँ हजुर म संस्कृतमा मेरो हुनु त मेरो विषयवस्तु अङ्ग्रेजी पनि हो अङ्ग्रेजीमा मास्टर्स गरेर फेरि संस्कृतमा पनि मास्टर्स गरेँ मैले त्यो हुँदाखेरि कतिपय शब्दहरू मिठा शब्द पहिला संस्कृत पढ्नु भयो कि अङ्ग्रेजी पढ्नु भयो मैले पहिला अङ्ग्रेजी पढेको पहिला किनभने पछि मात्रै आएर बुवाको प्रेरणा बुवा विद्वान हुनुहुन्थ्यो संस्कृतको अनि होइन बाबु तैँले पनि अलिकति पढ्नुपर्छ भन्ने प्रेरणा भएपछि फेरि पछि संस्कृततिर फेरि मैले चाहिँ त्यसलाई आफ्नो अध्ययनलाई बढाएँ रुचिलाई बढाएँ अनि त्यो हुँदाखेरि फेरि के भयो भने संस्कृतको रुचि बढ्दै जाँदाखेरि यो खाली एकाडेमिक अचिभमेन्ट मात्रै एउटा सर्टिफिकेट लिने काम मात्रै भएन त्यसमा गहिरै अध्ययन गरियो हजुर त्यो गर्दै जाँदाखेरि संस्कृतमा पनि उस्तै पोख्छ अङ्ग्रेजीमा पनि उस्तै पोख्छ अनि सि देव्रे दुवै चल्यो नि त त्यो हो दे <laughs> देख्दाखेरि के लाग्छ भने धेरैले भन्नुहुन्छ संस्कृत पढ्नेले अङ्ग्रेजी जान्दैन अलिक गाह्रो हुन्छ अङ्ग्रेजी पढ्नेहरूले संस्कृत पढ पढेको त्यति देखिँदैन अब दुवैको एउटा संयुक्त एउटा चाहिँ नलेज एउटा ज्ञान भएका व्यक्तिहरू कमै भएको हुनाले होइन यसले त एक्स्ट्रा अर्डिनेरी रहेछ भन्ने किसिमको हुन्छ मलाई लाग के लाग्छ भने भाषिक हिसाबले हेर्दाखेरि संस्कृत पढ्नेले अङ्ग्रेजी सहजै पढ्न सक्छ सजिलो छ किनभने भाषाको हिसाबले त दुवैका धेरै कुराहरू मिल्छन् यहाँको था थालो रस्ती भनेको पारसनगर चितवन जन्मेकै त्यही हो म पाहाड घर चाहिँ कहाँ हो पाहाड घर चाहिँ पोखरातिर हो पोखरा अब सल्यान काशी सल्यान बुवाको चाहिँ हजुरबा अनि बुवाहरू चाहिँ त्यहाँबाट दुई हजार तेह्र सालमा नै हजुरबा आउनु हो चितवनमा दुई हजार तेह्र सालदेखि नै हामी छौँ त्यहाँ तेह्र सालमै राप्ती दुन भन्ने खुल्यो चितवनमा हजुर त्यहाँदेखि नै हामी छौँ पुरानो हामी चितवनमा पनि पुरानो हो मुक्तकीले कुराकानी गर्दै जाँदाखेरि यहाँको हुलिया पनि खुलोस भनेर यी कुराहरू मैले सोधेको हो मुक्त सुन्दै जाऊ हजुर एउटा यो, यो मन पराउँछु भन्ने मान्छेहरू इजिली सजिलै मन पराउँछु भनिदिन्छन् त्यसमा फेरि एउटा मुक्त लेखेको छु सुना मन पराउँछु भन्न सजिलो छ मन पराउँछु भन्न सजिलो छ आकाशका तारा गन्न सजिलो छ गाह्रो त यथार्थ जिन्दगी बाँच्न सपना देख्न त धन्न सजिलो छ सपना देख्न त धन सजिलो सुन्दै जाऊ त्यो सुख सुन्� सुख होइन त्यो सुख सुख होइन दुखले रेटिने त्यो बाटो बाटो होइन लक्ष्य नभेटिने त्यो पानी होइन जसले मेट्दैन प्यास त्यो जीवन जीवन होइन मृत्युले मेटिने मृत्युले मेटिने सुन्दर सुन्दर सुन्दै जाऊ अब एउटा चाहिँ यो सामाजिक विसङ्गति जसले चाहिँ समाजलाई उत्पीडित बनाएको छ चा, उसैले चाहिँ म समाज सेवा गर्छु भन्ने त्यस्तोमा व्यङ्ग्य गरौं भनेर कोप्ने काँडा खोज्दा उसले फुल दिएपछि कोप्ने काँडा खोज्दा उसले फुल दिएपछि असरल परेको छु उसले भूल दिएपछि आँखाहरूले पनि विश्वास गर्न छाडेका छन् लामखुट्टेहरूले नै कतिलो झुल दिएपछि लामखुट्टेहरूले <laughs> नै कतिलो झुल दिएपछि निकै हँस्याउली रहेछ यो चाहिँ शैली शिल्पका बारेमा दुर्गाजीलाई सोध्नै परेन सतुस्पदीय शैलीमा हुन्छ भनेर रा, दोहोऱ्याइराख्नु परेन हजुर सुन्दै जाउँ म अब यो अर्को छ चा, एउटा चाहिँ देश बनाउनलाई अथवा विकास निर्माण गर्नलाई सहमति हुनुपर्छ भन्ने विषयमा त्यो एउटा गरेको थिए रूखो भए माटो ल्याएर पानी खनाउनु पर्छ रुखो भए माटो ल्याएर पानी खनाउनु पर्छ समाधान खोज्न मिलेर बाटो बनाउनु पर्छ अवश्य सबै कुरामा बिमति राखेर कहाँ बन्छ देश सबै कुरामा बिमति राखेर कहाँ बन्छ देश राम्रा काममा त सबैले सहमति जनाउनु पर्छ राम्रा, राम्रा काममा त सबैले सहमति जनाउनु पर्छ हीारमा उभिएको छ हजुर हो सहमति नभएसम्म देश बन्दैन अहिले पनि अब विमतिहरू छन् विमतीहरूलाई कसरी हामी के कुरामा हामी मिल्छौ भन्ने कुरा खोज्नु पर्यो के कुरामा हामी मिल्दैनौँ भनेर खोज्यौँ भने कहिले पनि हाम्रो देश बन्दैन किनभने एउटा फरक पन्त जहाँ पनि हुन्छ अवश्य धुनलाई जोडौँ मरिमरी हजार पल्ट पर्छ यहाँ जिउन मरि मरि हजार पल्ट पर्छ यहाँ जिउन बाँच्नलाई कति ठाउँमा पर्छ ओठ सिउन खुम्चिएका गालाहरू मुस्कुराएकाम्चिएका गालाहरू मुस्कुराएका होइनन् अमृत पिउनु अघि यहाँ पर्च विष पिउन अमृत पिउनु अघि यहाँ पर्च बिस पिउन जीवन सुख दुख दुबई हुन् साथी सुख दुख दुबई हुन साथी डे सुख दुख लाए लगनो छहने ली जीवन हो बातो सुख दुख दुबई हाथी अनौठो झ झरना बगद रहे पानी जीवन अनौो झरना बग्ई रहे पानी परिश्रम को ढूंगा खुगनो हमी नई पारे पाये छिल हु जीनो तप जीवन जीवन हो लो बातो सुख तुख दुख दुम साथी को बाटो को बाटो पहिला बात हो रू खोजन छूल खोजनो छ फूल चेर जीवन। जीवन हो चेर मात्र बदलू तीवन जीवन होलाख दुख दुबई हु साथी जीवन होला मु बातो सुख दुख, दुख दुबई हु साथी दुख जीवन हो लामो बाटो सुख दुःख दुवै हुन् साथी बाँडे र सुख दुःखलाई पुग्नु छ हामीलाई माथि अर्जुन मिलनले आफैले लेख्नु भएको आफैले सङ्गीत गर्नुभएको आफैले गाउनु भएको अर्जुन मिलन भनेको चाहिँ डाक्टर भीमार्जुन आचार्य भी संविधानविद भनेर चिन्छौ हज बहुमुखी प्रतिभाका ध्वनि हुनुहुन्छ तपाईँको मुक्त भावनामा अर्जुन मिलनजीको सिर्जनालाई चुटुक्क मैले मिसाइसकेको छु कुर्ची हाँसी यो छाती तिम्रै बाटो हो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 बिम्ब प्रतिविबमा यहाँहरूले आफ्ना मुक्त किला भावना पठाउन सक्नुहुन्छ हाम्रो ठेगाना हो कार्यक्रम बिम्ब प्रतिविम्ब पोस्टबक्स नम्बर छ सय रेडियो नेपाल काठमाडौँ इमेलबाट पनि आफ्ना मुक्त किला रचनाहरू पठाउन सक्नुहुन्छ कार्यक्रम बिम्ब प्रतिविम्बको इमेल आईडी हो रेडियो प्रतिबिम्ब यहाँहरू रेडियो नेपालको मुक्तिलो तरंगमा कार्यक्रम बिम्ब प्रतिबिम्ब सुनिराख्नु भएको छ आजको कार्यक्रम बिम्ब प्रतिविककार दुर्गा प्रसाद पोखरेल उहाँको कर्मस्थलो भनेको साक्षीमा पारी बेलायत हो संयोगले घर देश आउँदाखेरि मुक्तकिलो संवाद गरिराखेका छौं उहाँ बानकिला मुक्त लेख्नुहुन्छ बाहिर आएपछि देखिन्छ घर कहाँ कहाँ चर्केको छ बाहिर आएपछि देखिन्छ घर कहाँ कहाँ चर्केको छ बाहिर आएपछि देखिन्छ को कता कता फर्केको छ बाहिरका सबै भगुवा हुन् भन्छन् कुप मण्डुकहरू बाहिर आएपछि देखिन्छ घाउमा ककसले नुन चुक छ बाहिर आएपछि मात्र देखिन्छ घाउमा ककसले नुन चुक छर्केको छ निकै पारखिला नयन छन् मुक्तकार दुर्गा प्रसाद पोखरेलजी यो विश्राम फेरि मुक्तलाई जोड्नु हामीले रुखो भए माटो ल्याएर पानी खन्याउनु पर्छ रुखो भए माटो ल्याएर पानी खनाउनु पर्छ समाधान खोज्न मिलेर बाटो बनाउनु पर्छ सबै कुरामा बिमति राखेर रा कहाँ बन्छ देश रा राम्रा काममा त सबैले सहमति जनाउनु पर्छ राम्रा काममा त सबैले सहमति जनाउनु पर्छ सुन्दर सुन्दर सुन्दै जाऊ दुर्गाजी अब धुनलाई जोडौँ सधैँ भाव सुगन्धको टकरी रह जीवन यिनै गुलाब जस्तै फक्रिरहोस् प्रिय तिम्रो मनले मेरो मनलाई पक्रिरहे जस्तै तिम्रो मनले मेरो मनलाई पक्रिरहे जस्तै मेरो दिलले तिम्रो दिललाई पक्रिरहोस् प्रिय दिलले तिम्रो चोट लागदा मलाई दुख छैता तिमी नै बिहानी जिन्दगी यो नौलो सुनौलो कहानी स्वरूप राज आचार्यी रा, चेमजोङले युगल गला दिनु भएको छ भर्नुभएको हो दुर्गाजीकै मुक्तकिलो भावनामा यो पनि हामीले चुटुक्क मिसाइसकेका छौँ मुक्तक चोटिलो र पोटिलो विधा हो बुझिहाल्नु भएको छ हजुर भविष्य कस्तो देख्नुहुन्छ मुक्तकको मुक्तकको भविष्य एकदम उर्वर छ अब अहिलेको जुन अत्याधुनिक जुन एउटा हामी आइटी युगमा पनि छौ अहिले मान्छेसँग फुर्सद पनि छैन छोटो समयमा छोटो काव्यले जसरी छुन्छ हृदयलाई समय नभएका व्यक्तिहरूले आस्वादन गर्न पाउँछन् त्यो लामो विधाले अब गर्न सक्दैन त्यसकारणले मुक्तकको भविष्य उज्जवल छ र हामी त्यसमा लागेका छौँ हामीहरू वास्तवमा एउटा इतिहास निर्माण गरिरहेका छौँ अवश्य अवश्य मुक्तकको भविष्य अत्यन्त सुन्दर छ यही कुरा थप्नु भएको छ मुक्तकार दुर्गा पोखरेलजीले फेरि मुक्तक सुन्दै जाउँ राष्ट्र बन्न उन्नतिको खाका चाहिन्छ राष्ट्र बन्न उन्नतिको खाका चाहिन्छ गाउन सुन्दर गीत सुन्दर भाका चाहिन्छ हरेक वस्तु आफु जस्तै प्रतिभाषित हुन्छन हरेक वस्तु आफू जस्तै प्रतिभाषित हुन्छन् देख्न सुन्दर वस्तु सुन्दर आँखा चाहिन्छ देख्न सुन्दर वस्तु सुन्दर आँखा चाहिन्छ सुन्दै जाऊ सु चाह बन्न चाहनाको वन चाहिन्छ चाह बन्न चाहनाको बन चाहिन्छ भाव किन्न भावनाको धन चाहिन्छ सुन्दै जाऊ सु यो अलिकति श्रमलाई महत्व दिएर श्रम प्रति सम्मान सम्मान सुनाउँछ प्रगतिले जीवन सिँगार्न लक्ष्यको पाटो खुल्नु पर्छ प्रगतिले जीवन सिँगार्न लक्ष्यको पाटो खुल्नु पर्छ चेतनाले योग्यता निखार्न आलस्यले बाटो भुल्नु पर्छ श्रम बिना का अल्छििग्रेहरूलाई के थाहा श्रम बिनाका अल्छििग्रेहरूलाई के थाहा विकासको रूप हेर्न आफ्नै श्रमले यो माटो फुल्नु पर्छ विकासको रूप हेर्न आफ्नै श्रमले यो माटो फुल्नु पर्छ अवश्य अवश्य सुन्दै जाऊ एउटा यो अलिकति दार्शनिक पाराको छ आगोसँग पानीको नाता के हो Uh -huh. आगो संग पानी को नाता के हो मृत्यु संग जीवन को नाता के हो जोड़ हिड़सौ संसार संबंध जोड़ संसार मधमी संगो तिम्रे नाता के हो तिमी तिम्रो नाता के, हो। यो के हा, आगो हो हो कि पानी त भत भतिपा लमै खरानी दुख माया छो दुख्यो परली महा स्ने खुसी आज का माया के प्यो यायक हो कल मैं खरानी मेरो टा जोडिन धाट जोडिन्थ्यो कि मन सुन गोरु जिन्दगी मेरो मायके हो आगो हो कि पानी हो यो माया के हो आग हो की पानी हो सपना की न आज बलमयी खरानी devati po यो माया की हो आगो हो कि पानी हो बडो गाह्रो छ है बुझ्न मृत्युसँग जीवनको नाता के हो जोड्दै हिँड्छौ संसारमा सम्बन्धहरू तिमीसँग आफ्नै तिम्रो नाता के हो तिमीसँग तिम्रो आफ्नै तिम्रो नाता के हो बडो गाह्रो दार्शनिक पाराको छ नि है यो हजुर मुक्त सुन्दै जाऊ दिवसै खुला ती मिले यो हो। ो दिवसै खुला ती मिले यो हो बाटो सुगम थियो तर भो असाध हो, जब काड़ा मथि दिगदार जीवन घिश्री रहो तिमी आह यही सब भाई प्यारो हो तिमी भन् यही सब प्यारो हो सुंद प्रेम संबंधी नहीं गलाई ख्याल ठट्टामा घेरे कि छुलेर भन्न नसकिने र नभनु भने पनि गाह्रो खुलेर भन्न नसकिने र नभनु भने पनि गाह्रो बिम्बमा अस्पष्ट कविता मेरै सट्टामा के रेकी छौ बिम्बमा अस्पष्ट कविता घाम कति प्यारो भरी हजुर भूकंप को, को, को थरथरीपे हजूर परदेश घर देश को नाम कति प्यारो परदेशमा घर देशको नाम कति प्यारो परदेशमा घर देशको नाम कति प्यारो केही भोकि जस्तो लाग्छ भुइमा पात खस्ता पनि घर देशकै याद आउँछ परदेशमा बस्दा पनि त्यस्तै हुन्छ होइन एकदम हो त्यो अब यो थकाई सम्बन्धी हजुर सधैँ भर यो थकाई, स्वयं कहिले थाक्ला सधैँ भर भराउँदो यो थकाई स्वयं कहिले थाकला यो अदृश्य सपनाको फल पनि कहिले पाकला दुख पीडा कति काटिए अनगिन्ती बाँझाहरू दुख पीडाहरू सुखको हरियालीले आऊ भनेर कहिले डाकला सुखको हरियालीले आऊ भनेर कहिले डाक्ला अवश्य अवश्य अब अर्को छ एउटा मुक्तमा किन मैले समर्पित भए भन्ने कुरामा मैले यसमा तिनीहरू धेरै थिए मनमुटु बाकी सब उतई छोड़ आए पे दीनेटु चाही जनाइए पंचाय आशा निराशा वाव वाव। के थिये के थिये थिये मन नई रित्तो बनाईदी थी बाकी सब उतई छोड़े आए पी एटा रहे सारा अवरोधकेला छेक्न चाहचक्री को छाया टिक्दा अब परी को छाया टिक्द स्वावलंबी बिहानी देखना चाह मवल्बी बिहानी देखना चाहिए सारे सुन्दर सारे सुन्दर दुर्गाजी साक्षीमा पारी बसेर पनि मुक्त किला हरफहरू पठाइराख्नुहुन्थ्यो हामी मुख मिठाई मिठाई बोल्थ्यौं कहिले काहीँ तपाईँको कानमा पर्यो कि परेन पहिलो पटक है रेडियो नेपालको आँगन टेक्नुमा हजुर पहिलो पटक मुक्त भेट भएको छ आज मुक्तकार दुर्गा प्रसाद पोखरेलजीलाई घर देश परदेशका सबै मुक्त किला मनहरूले सुनिराख्नु भएको छ विधा माग्ने बेलामा एउटा स्वदेशी भावना जोड्नु चा। त छँदैछ तैपनि आफ्ना निजी कुराहरू पनि हुन्छन् साथी तपाईँ जस्तै साथीभाइहरू मुक्तक लेख्न रहर गर्ने साथीभाइहरूलाई पनि केही भन्नु छ मुक्त विधा पनि हो तर साथसाथमा यसको आफ्नो एउटा शैली शिल्प पनि छ त्यो दुवैलाई मिलाएर अलिकति अभ्यास गर्न सकियो भने राम्रा मुक्तकहरू जन्मिन्छन् र राम्रा मुक्तकहरू पनि भविष्य हुन्छ किनकि चार लाइन मिलाउँदैमा बाल्की मात्रै मिलेर त्यसको भावभूमि गतिलो हुन सकेन भने त्यो रहँदैन भाव र चाहिँ शैली शिल्प दुवै चाहिँ तुल्य तुल्य भएर निस्के भने त्यो मुक्तकको चाहिँ ज्यादै राम्रो भविष्य छ म सबैलाई म प्रेरित गर्न चाहन्छु कि हामी मुक्तकमा लेखौँ र आफ्ना भावनाहरूलाई आफ्नो देश प्रेमलाई आफ्नो मातृभूमिप्रतिको चेष्टालाई र सबै कुराहरूलाई आफ्ना मनोद्वेगलाई पनि हामीले मुक्तकमा राख्यौँ भने यो चाहिँ पठनीय पनि हुन्छ सुन्ने श्रोतालाई पनि आनन्दित गर्न सक्छ र कुनै एउटा साङ्गीतिक एउटा कृतिभन्दा अथवा सङ्गीतभन्दा कम रहेन मुक्त मुक्तको आफ्नो हरेक सपनामा केवल जन्मभूमि देखेको छु जन्म देखे कविताका हर पतिमा मातृभूमि लेखेको छु तर पनि उलायन भयो भन्दा रहेछन् उता तर पनि उ पलायन भयो भन्दा रहेछन् उता हिँडे पनि परदेशमा खुट्टा यही टेकेको छु हिड़े अपनी परदेश में खुट्टा तही टेक मान जन्मघर में जन्मदेश में मतृभूमि टेको मातृभूमिएको छु तर पनि ऊ पलायन भयो भन्दा रहेछन् उता हिँडे पनि परदेशमा खुट्टा यहीँ टेकेको छु हिँडे पनि परदेशमा खुट्टा यहीँ टेकेको छु परदेश आउँदाखेरि एउटा मुक्त किलो खुट्टा रेडियो नेपालको स्टुडियोमा पनि टेक्नु भएर यति मुक्तकिलो वार्तालाप गर्न पाइयो पार्शमा यो स्वदेशी भावना बजिराखेको छ नेपाल जननी बेला भइसकेको छ हुन्छ धन्यवाद यो यस्तो सुन्दर कार्यक्रम यहाँले सञ्चालन गर्नुभएको छ धेरै लामो समयदेखि मुक्तप्रति समर्पित भएर साहित्यको यस्तो टेवा गर्ने कार्यक्रममा म पनि सामेल हुन पाएकोमा एउटा पदयात्रीको रूपमा यहाँलाई म धेरै धेरै धन्यवाद दिन्छु रेडियो नेपालको उत्तरोत्तर प्रगतिको कामना पनि गर्दछु हरेक सपनामा केवल जन्मभूमि देखेको छु कविताका हर पंक्तिमा मातृभूमि लेखेको छु तर पनि ऊ पलायन भयो भन्दा रहेछन् उता हिँडे पनि परदेशमा खुट्टा यही टेकेको छु हिँडे पनि परदेशमा खुट्टा यही टेकेको छु मुक्तकार दुर्गा पोखरेलजी स्वदेशी भावना लेख्नुहुन्छ आफ्ना मुक्तकिला हराफहरूमा उहाँको घर देश घरदेश छोडेर परदेश लाग्दाखेरि पनि उहाँको यात्रा सफल रहोस् भन्दै आजको कार्यक्रम विम्ब प्रतिविम्बबाट म रमेश पौडेल पनि बुझेलिन्छु हवस्त यहाँहरूको मिठो निद्रा सपनीको कामना सहित नमस्कार शुभरात्री श्याम स्वनामाण्समास्याम पण्डे नेपाल जन पन्द जन a uh -huh. veeru maakran bande veeru maakran